नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायीमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेकासँगै इन्टरनेट अनलाइनको डब्लूब्लू रेडियोपी लगन गरेर विश्वको जनसुकैको नाम आफ्भ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ व्यवसायीमा आज पनि उपस्थित भइसकेका छौं प्राविधिक मित्र विष्णुजी संघै तपाईँकै लोक संगीतको सहयात्री म मगर कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई तपाईँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय हरेक दिन सुन्न सक्नुहुनेछ सात बजेको अर्पणसम्म सात बजेपछि करिब करिब साढे सात बजीसम्म बजी सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ व्यवसायमा आज हामी निकै नै मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिनेछौँ तपाईँको सम्झना पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा पाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रमको शुरुआतमा कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीले सराह गरिराख्नु भएको छ उहाँलाई म स्वागत गर्छु हेलो हो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ अनि खोराकिरको मौसम कस्तो छ आज तिलकजी पानी सम्झना हजुर मेरो साथीहरू दिपेन्द्र तामाङ अनि सोनाम अनि अनि आस्था मनिषा अनि सबिना अनि भौतिकलाई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 हेलो हेलो नमस्कार नमस्कार रामटिको बोल्दै हुनुहुन्छ पर्यको दि पर्यको देखि के भन्नु उमेश उमेश है उमेश जी सुनउनुस् नयाँ नवल खबर के कुस्तो छ तपाईंको अ और... भनिपरे हुन्छ आज कार्यक्रम माउनु भा छ सन्जना सन्देश क कसको लागि राख्न चाहनुहुन्छ मेरो घरघर वाले हजुर अनि दिदीलाई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 गाईघाटबाट सन्जो गाईघाटबाट सन्जो सन्जोजी धेरै दिनपछि आउनु भएन त तपाईँ त दादा सन्चतिना सुनिरे पनि सात दिन थिए कहिलेकाहीँ त अरूलाई पनि पालो दिनु पर्यो नि हैन हजुर अनि के कसरी बिताइरहनु भएको छ यी दिनहरु यतिकै बस्िबसो दादा घरको कामहरु मम्मी बिरामी हुनुहुन्छ अनि खाना पाके कि नाइ बनाइसक्छ बहिनीले ए बनाइसक्यो अब खाना मात्रै बाकी है आउन ए हुन्छ शान्ति आउँदै गर्नु होला घाइगरबाट सम्झाउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब नि एउटा मिठो लोकरी भाका त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ म्युजिकबाट बिच बजारमा आएको घुमले र कति मिठो गाइएको मगर भाषामा नमस्तेलाई सुलाको सुर्ने भाइ नातेर लाउन यो सुनिलो मगर भाषामा नमस्तेलाई अनि कला पङ्गिनीको सुमदोरी भाकालाई कार्यक्रम अर्पण शुभसा व्यवसायमा राखिसकेका छौ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा कार्यक्रममा स्वागत गर्न चाहन्छु हेलो नमस्कार हजुर हजुर दादा अनि प्रेमजी के गर्नुहुन्छ तपाईँ म यतिकै होइन मलाई त लौद्को फेने भने कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश चाहनुहुन्छ मलाई आज नै मेरो बा आमालाई हजुर अनि मेरो श्रीमती इसा केटीलाई छोरी पिसा केटीलाई बहिनी सरिता केटीलाई अनि दादा हजुरलाई र अन्तिममा यो कथापातमा पनि मेरो आत्मीय हुन्छ प्रेमजी कार्यक्रममा आउनुभयो निकै नै खुसी लाग्यो गर्नुहोला अहिले पनि छुट्टिन्छ नमस्कार हजुर नमस्कार यति बेला मनहरी भाट्य प्रेम केसी आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ हामीले सम्झना अनि आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ नमस्कार हजुर मकनपुर जिल्लाबाट अशोक थि हजुर भाइ हजुर अशोक राम्रो तिमी हुन्छ अशोकजी आज कार्यक्रममा आउनु भएको छ सम्झना सन्देशको लागि राख्न चाहनुहुन्छ त्यसपछि हाम्रो फोन उठाउने दाजुको लागि हजुर निनेश यति बेला मनपुर बाट्य अशोक थिङ आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ तपाईँको लागि दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन हाम्रो यो समाजमा तिजले पनि छोएको छ आज निकै नै रमाइला रमाइला तीर्गीतहरू अविस्मृतिले पत्किराख्नु भएको छ अब पनि एउटा मिठो तीर्थ गीत सुन्छौँ हामी जिन्दगी निकै नै रमाइलो तीज गीत भाका थियो हामीले कार्यक्रममा राखिसकेका छौँ कार्यक्रम अडफ शुभ साँझको व्यवसायमा भने आज तीज गीतको ती गीतका भाकाहरूलाई कार्यक्रममा स्वस्थी राखेका छौँ हाम्रो समाजमा पनि तिजले छोइसकेका छ ती तपाईँलाई पनि पुरै मनोरञ्जन दिनको लागि हामी कार्यक्रममा सकिराखेका छौँ आजको यो वर्षमा तपाईँको सम्झना सन्देश पनि लिइराखेका छौँ शून्य छपन्न पाँच सय बत्तीस र शून्य पाँच सय बाटो भएर कुनै कुरा हुनुहुन्छ टेलिफोन सम्प्रगमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते दादा नमस्कार हजुर हुने दादालाई हजुर अनि मेरो घर परिवारलाई अनि मेरो मलिकीमा हुने प्रमोद अङ्कल अनि नारायण सिंह अङ्कल अनि इमान सिंह अनि अन्त्यहरू अत्मिता अनि सुशीला अनि लक्ष्मी माया बहिनीहरू पार्वती मनिषा नानी भौतिक अनि अनि मलाई अशोक लाम भन्ने चिन्ह तीन नतिन सम्पूर्ण दादा हुन्छ अशोकजी कार्यक्रममा अनुभव आउँदै गर्नु होला भने छुट्टिन्छौँ नमस्कार नमस्ते दादा यति बेला कुराको वाक्य अशोक लामा आउनुभएको थियो आफ्ना अन्तरिष्ट मित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण सुटीको बोल्दै हुनुहुन्छ Uh, thank you. स्वागत गरेपछि होइन सम्झना दमपुरआना अनि फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ जी जी के अनि खाना को बनाएर हुन्छ कार्यक्रम सम्झना हुन्छ चमेली कार्यक्रममा यति बेला मकनपुरमेली स्याङथान आउनु भएको थियो आफ्नो आफन्त स्टितालाई सम्झना अनि सँगै राखेर विधा भइसक्नु भएको छ अब नै कार्यक्रम विधा माग्ने बेला भइसकेको छ यति बेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट विश्वको जुनसुकै खुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साझको व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद कुन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट तिलक तमाङ पर्ययाकोटबाट उमेश गाईघाटबाट सञ्जु मनोरीबाट प्रेम केसी गैडाकलाबाट सुनिता केसी मकनपुरबाट अशोक तिम कुराकबाट अशोक लामा पदमपुरबाट किरण र मकवानपुरबाट चमेली स्याङतानले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईलाई पनि धेरै धेरै धन्यवाद भन्दै यति बेलासम्म आवाजलाई रेडियो सेट र तपाईँको मोबाइल सेट र श्रोता से पुर्याउन साथ दिने प्राविधिक मित्रका लागि विष्णुजीप्रति निकै नै आभारी छु भन्दै तपाईँकै लोकसंगीत प्रोत्साहन या थिए मगर पनि एउटा मिठो तिज भाकालाई कार्यक्रममा छोड्दै आजको कार्यक्रम अर्पण शुभ सांस श्रृंखलाबाट खोजेल पर्छ नमस्कार n mai shiv bhi ko jay mande magaye